तर भएका नियम कानूनमा बाँधिएर काम गर्ने त्यही अनुसार आफ्नो जीवन अगाडि बढ़ाउने त आखिर हामी सबैले हो नि प्रयास गर्छौ फरक फरक व्यवसायमा लागेका उद्यमीले उद्योग संचालनमा संघालेका अनुभवहरू समेट्ने एसले बजार बुझ्न अनि आफू जस्तै सोच भएका व्यक्तिले कसरी काम गरिरहेको छ कस्तो रणनीतिका साथ अगाडि बढ़िरहेको छ भन्ने यहाँले जानकारी पाउनु पाउनुहुनेछ भन्ने हामीले विश्वास लिएका छौं यसै क्रममा आज सूरी हर्बल प्रोडक्टस इण्डस्ट्रीज संचालन गर्दै आइरहनुभएका आयुर्वेदिक व्यवसाय सुमिर रिमालका विचार समेटछौं तर त्योभन्दा भ्रष्टाचार र यसले उध्यमशीलता विकासमा पार्ने नकारात्मक असर बारे सानो चर्चा प्रस्तुतिमा थापा. निजी लाभका लागि राजनैतिक र रा प्रशासनिक शक्तिको दुरूपयोग गर्नु भ्रष्टाचार हो यसबाट इमानदार र गरीब नागरिकहरूमाथि अन्याय भइराखेको छ नेपाल जस्तो गरीब मुलुकमा भ्रष्टाचारलाई एउटा सामान्य प्रक्रियाको रूपमा लिन समेत मानिसहरू हिचकिचाउँदैनन् तर यसले देशको विकासको गतिलाई निकै ढिलो बनाउँछ त्यसैले होला विश्वमा अति कम विकसित मुलुकहरूको सूची हेर्ने हो भने धेरै भ्रष्टाचार हुने देशहरू यसैमा पर्छन् हाम्रै देश, पर देश नेपालसँगै इथियोपिया रूआण्डा जस्ता मुलुकहरू कम विकसित अनि बढ़ी भ्रष्टाचार हुने मुलुकमा पर्छन् यसको ठिक विपरीत डेनमार्क नर्वे सिंगापुर स्वीडेन फिनल्याण्ड जस्ता विश्वमा अति कम भ्रष्टाचार हुने देशहरूले सुशासनको कारणले नै आर्थिक सामाजिक र राजनैतिक उन्नति गरेका हुन् यसबाट प्रेरित भएर संयुक्त राष्ट्र संघले सन् सं 2005 मा पाँचमा यूएन कन्भेन्शन अगेन्स्ट को आयोजना गर्यो जसमा धेरै राष्ट्रहरूले हस्ताक्षर गरेका छन् त्यसै गरी सन् उन्नाइस सय पञ्चानब्बेदेखि नै ट्रान्सपरेन्सी इन्टरनेशनलले पनि द करप्सन पर्सेप्सन इन्डेक्स प्रकाशित गर्न थालेको छ यसको अध्ययन अनुसार पनि धनी र विकसित मुलुकहरुभन्दा गरीब देशमा भ्रष्टाचारको दर उच्च रहेको देखिएको छ हुनता त भ्रष्टाचारले कुनै पनि मुलुकको विकासका सबै पक्षहरुमा असर पार्छ तर उद्यमशीलता विकासलाई भने अझ नकारात्मक असर पुर्याउँछ किनभने यसले व्यापार व्यवसायमा लागतको अनिश्चितता बढ़ाउँछ अनि आमदानी घटाउँछ यसको फलस्वरूप लगानीकर्ताहरू त्यस्ता देशहरूमा लगानी, देश लगानी गर्न प्रेरित हुँदैनन् यसलाई अझ गहिरेर बुझ्ने हो भने समाजका निम्न वर्गीय वा गरीब समुदायलाई यसले अझ बढ़ी नकारात्मक असर गर्दछ किनभने मध्यम र उच्च वर्गीय मानिसहरू घुसखुवाएर भए पनि उद्यमशीलता विकासमा सहभागी हुन्छन् अति गरीब मानिसहरुसँग घुस खुवाउने पैसा हुँदैन अनि उनीहरू आर्थिक क्रियाकलापमा संलग्न हुन पाउँदैनन् यसले समाजमा रहेको आर्थिक असमानतालाई अझै बढ़ाउँछ त्यसै गरी भ्रष्टाचारले प्रशासनिक अक्षमता पनि बढ़ाउँछ किनभने कर्मचारीहरूमा घुस बिना काम नगर्ने प्रवृद्धिको विकास हुन्छ त्यसैले धेरै जसो युरोप र अमेरिकाका लगानीकर्ता प्रस्ताचार हुने देशमा लगानी गर्न रूचाउँदैनन् यति मात्र नभएर उद्यमी व्यवसायले घुस दिने पैसा नयाँ क्षेत्रमा लगानी गरे भने थप रोजगारी सृजना गरेर देशलाई प्रगतिको पथमा डोर्याउन सकिन्छ बेरोजगारीको कारणले सृजना हुने चोरी जकैती जस्ता सामाजिक समस्याहरू हल गर्न पनि सहयोग पुर्याउँछ अब नेपालकै सन्दर्भ हेरौन विभिन्न राष्ट्रिय र रा अन्तर्राष्ट्रिय संस्थाहरूले गरेको अध्ययन अनुसार नेपालमा भ्रष्टाचारको समस्या वर्षेनी बढ़िरहेको छ यो कति विकराल बनेको छ भन्ने कुरा दैनिक पत्र, -पत्र प्रकाशित भएको समाचारले पनि पुष्ट्याउँछ केही दिन अघि मात्र पनि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले कमसल खालको ट्रान्सफर्मर किनेको अभियोगमा नेपाल विद्युत प्राधिकरणका विभिन्न उच्च पदस्थ कर्मचारीहरूलाई भ्रष्टाचारको अभियोगमा कार्यवाही प्रक्रिया अगाडि बढ़ाएको छ कम्सल ट्रान्सफर्मरको प्रयोगले नेपाल विद्युत प्राधिकरणको प्राविधिक सुहावटको प्रतिशत बढ़ाएको छ यस किसिमको चुहावट के प्रतिशत मात्र पनि रोक्न सकियो भने नेपाल विद्युत प्राधिकरणको आमदानी निकै बढ़्यो यसका अतिरिक्त यस्ता सामग्रीहरू निकै छोटो समयमा बिग्रिएर थप लागत बढ़ाउँछ भने गुणस्तरीय सेवा पनि प्रदान गर्न सकेको छैन यसै किसिमको भ्रष्टाचार र रा अधिक राजनैतिक हस्तक्षेपको कारणले गर्दा नेपाल वायु सेवा निगम नेपाल आयल निगम गोरखकाली टायर उद्योग आदि निकै दुरावस्थाबाट सञ्चालन भइरहेका छन् यसै अवस्थाबाट गुज्रिरहेको जनकपुर चुरोठ कारखाना हालसालै बन्द गरिएको छ भने विराटनगर जुट मिललाई पनि निजीकरण गरिएको छ यसरी भ्रष्टाचारले निजी र सरकारी दुवै संस्थाहरूलाई नकारात्मक असर पुर्याउँछ यसभन्दा पनि महत्वपूर्ण कुरा यसले नयाँ उद्यमीहरूलाई निरुत्साहित बनाएर देशको आर्थिक उन्नतिलाई पछि धेल्छ भ्रष्टाचार र यसले उद्यमशीलता विकासमा पार्ने नकारात्मक असर बारेको यो सामग्री पछि आजका उद्यमी सुमीर रिमालबाट उद्यममा वहाँको अनुभव जान्नतर्फ पुरी हर्बल प्रोडक्ट इण्डस्ट्रिजका स्वास्थ्य केन्द्रित उत्पादनहरू अहिले नेपाली बजारमा मात्र होइन विदेशी बजारसम्म पुगेका छन् अनि यही उद्योगका संचालक हुनुहुन्छ सुमिर रिमाल स्वदेशी र विदेशी दुवै बजारमा आफूलाई स्थापित गर्ने प्रयासमा रहेको यो संस्था अठार वर्ष अघि अस्तित्वमा आएको हो तर रिमाल परिवारले यो पेसा अंगालेको त नब्बे वर्षभन्दा पनि बढ़ी भइसक्यो शुरुमा कविराज नरेन्द्रनाथ रिमालले थाल्नु भएको यो पेशा, अहिले नाति रिमाल रिमालसम्म आइपुग्दा उद्योग बनेको छ समयसँगै पारिवारिक पेशामा आएको विकास र विस्तार बारे जानकारी दिँदै हजुरको पहिला अब हामी सानो हुँदाखेरि औषधिहरू कुट्ने माध्यम ढिकीहरू हुन्थ्यो अब त्यसबाट इभल्भ भएर अहिले औषधहरूको उत्पादन गर्छ त्यस्तै घोटाएका मेसिनहरू भइसके अब त्यो बेलामा टोटल म्यानुअल हिसाबले काम गरिन्थ्यो भने अहिले चाहिँ मेसिनरीको सहायताबाट हामीले काममा लागेका छौँ जति जति मान्छेमा ज्ञानको मात्रा बढ्दै जान्छ हजुरको मान्छे चाहिँ त्यति यो नेचरतिर फर्किने क्रम हुँदो रहेछ त्यो अवस्था चाहिँ हामीभन्दा अलरेडी डेभलप्ड कन्ट्रीहरूको ट्रेन्ड हेऱ्यो भने हामीलाई थाहा हुन्छ अहिले नेचुरल प्रडक्टहरूको डिमान्डको अवस्था यहाँको भन्दा पनि हजुरको विदेशतिर बढ्दै गएको छ हजुरको अब त्यो किन बढेको भन्यो भन्दाखेरि जुन एलोप्याथिक औषधीका रियाक्सनहरूका कारणबाट विभिन्न मान्छेले आफ्नो समस्या त छँदै त्यसमाथि अरू समस्या थपिने जुन एउटा ट्रेन बस्यो त्यो चिज स्वयं एलोप्याथी औषधी निर्माताहरू पनि स्वीकार छन् कयौँ किसिमका रियाक्सनहरूबाट पेसेन्टहरू गुज्रेर एउटा अर्ग्यानहरू नै फेर्न पर्ने अवस्थाहरूमा आइरहेछ अब त्यो हिसाबले नेचुरल प्रडक्ट आयुर्वेदिक प्रडक्टहरू भनेको धेरै सेफ छन् हजुरको खास गरिकन आयुर्वेदिकमा हर्बल भनेपछि जडबुटी जन्ने चाहिँ धेरै नै सेफ छन् र त्यो सेफको साथसाथै हजुरको तिनको के छ भने विश्वसनीयता खास हाम्रो देश चाहिँ तपाईँको जति जो पनि जडीबुटीहरू आइरहेका छन् तिनीहरू वाइल्ड फर्ममा आइरहेका छन् वाइल्ड भन्ने साथ वाइल्ड एन्ड अर्ग्यानिक त्यो एउटै किसिमको हो हजुरको त्यो त्यसमा कुनै मलजल नहालिकन कसैले त्यसमा कुनै प्रकारका केमिकलहरू पेस्टिसाइडहरू प्रयोग नगरिकन आएको अवस्था भएको हुनाले यस्ता सामानहरूको अहिले विदेशमा धेरै डिमान्ड छ र हाम्रो कतिपय प्रडक्टहरू पनि खास गरिकन चिया चिया जन्ने प्रडक्टहरू हर्बल टीहरू चाहिँ अहिले विदेशमा पनि हामीले बिस्तारै निर्यात गरिरहेका छौँ साथै हजुरको हर्बल प्रडक्ट अरूहरू पनि त्यो निर्यातको क्रममा छन् हजुरको तर त्यसको निम्ति अब उनीहरूका एउटा क्राइटेरियाहरू अझ पनि धेरै राम्रो छैन हामीले त्यसको निम्ति धेरै किसिमका समस्याहरूबाट बुझिरहनु परेको छ तर बिस्तारै त्यो पनि सर्ट हुन्छ होला अहिले आफ्नै किसिमको गुडविलबाट लिइसकेको छ यो उद्योगले केही मानिसले रोजगारी पनि पाएका छन् अनि नेपाली संस्कृति र परम्परामै आधारित उत्पादनहरू बजारमा ल्याइरहेको छ सूर्य हर्वलले तर योभन्दा बढी आफ्नो उद्योगलाई विस्तार गर्न भने डराइरहनु भएको छ सुमिर रिमाल सामर्थ्य हुँदा हुँदै अनि क्षमता छँदा छँदै पनि उद्योग विस्तार गर्न डराउनु पछाडिको ठूलो कारण मुलुकमा व्याप्त भ्रष्टाचार होइन भनेर भन्न सक्ने अवस्था मैले त देखिरहेको छैन तर मेरो आफ्नो व्यक्तिगत अनुभवमा त्यस्तो मेरो काम जन्मिनेमा त्यस्तो भ्रष्टाचारको अवस्था मैले त्यति पाएको छैन किनभने म आफै कसस छु मेरो आफ्नो विचार पनि यसलाई धेरै ठूलो हुन दिने विचार छैन क्यों मैं देखा छू कि ठूला ठूला उद्योग शैलीसंग धराशाही कामगार को कारण एवं विभिन्न किसम का यह राजनीतिक यूनियन का कारण भागल इस्वालिटी बढ़ा जाने सान एक पाइला बरू चढ़ाने इसलिए एक चोटी धर इट करें किनभने हामीले कतिपय चिज आफ्नो अनुभव गर्छौँ जिन्दगीमा कतिपय चिज अर्काको अनुभवबाट सिक्छौँ हाम्रा ठुल्ठुला उद्योग व्यवसायीहरू चाहिँ अहिले मारमा पीडामा किन परेका छन् भने उनीहरूले ठुल्ठुला लोनहरू लिएका छन् कतिपयले त्यसको रङ मिसयुज पनि गरेका होलान् म सबैलाई त्यो भन्दिनँ अब लोन लिनु परेर तपाईँको ठुलो इन्भेस्टमेन्ट गरेर अनि सरकारको सहायता नपाउने अवस्थामा अटोमेटिकली त्यो उद्योग चाहिँ धराशयी हुनुभन्दा बरु बिस्तारै चुनौती अगाडि आउँदा भाग्ने एक थरीका मान्छे हुन्छन् तर तर्कपूर्ण उपाय निकालेर त्यसको सामना नगर्ने त उद्यमी हुँदै हुँदैन नि उद्यमीको धर्म पनि हो परिस्थितिको डटेर सामना गर्ने तर सरकारका तर्फबाट भएका कमी कमजोरी नहटाउने हो भने संघर्ष गर्दा गर्दै उद्यमी पलायन हुने डर हुन्छ यसले त्यही क्षेत्रमा अरू थप व्यवसायीको आगमनलाई पनि रोक्छ यसले कही न कही गएर मुलुकको आर्थिक विकासमा असर त पुर्याउने नै हो नि यसैले भएका नीतिगत कमी कमजोरी हटाउने हो भने एउटा त उद्यमीलाई सजिलो हुन्छ साथै उपभोक्ताको पनि हितै हुने हो फेरि विकसित उद्योगबाट सृजना हुने रोजगारी अनि त्यहाँबाट आउने राजस्वले त मुलुकको नै भलो हुने हो नि एवं जड़ीबुटी को समस्या मा था कि अब पैला जस्त क्वालिटी का जड़बुटी कम आई रह पैला जो जी सफा कि जड़बुटी आने थो रहा जी सुलभ प्रकार ने हमें पाने पो खासक भारत में चाहे ठूलो मा में का जड़ीबुटी गई अवस्था है कतिपय जड़ीबुटी चाहे घोड़बाजी नहीं चल कि अब कौनी थो जड़ीबुटी भेजने किसम को खास कर सरकार ने अब हमी जो स्वदेशी निर्माताहरूलाई चाहिँ प्रमोसन गर्ने उहाँहरूको चाहिँ पहिलो अधिकार चाहिँ यो जडीमाथि जडीबुटी माथि हुने भन्ने किसिमको कुनै किसिमको नियम कानुनहरू आएको छैनन् त्यो कारणले हजुरको हाम्रा जडीबुटीहरू सस्तोमा भारत तथा अरू देशमा जान्छन् र त्यही नै फेरि औषधि बनेर महँगोमा हाम्रो देशमा बिग्रिने क्रम छ यो चारै सिरियस कुरा हो यसमा अब सरकारले चाहिँ एउटा राम्रो प्रतिबद्ध भएर चाहिँ हाम्रो यो क्षेत्रलाई विकास गर्ने हिसाबले चाहिँ हामी जस्तो व्यवसायहरूसँग टाइम टाइममा इन्टरेक्सन गरेर हाम्रा समस्याहरूलाई बुझ्दैमा राम्रो हुन्छ र अर्को कुरा सरकारले लिने औषधिहरू पनि प्राय नेपालीभन्दा पनि विदेशी औषधिहरू खास गरिकन यो टेन्डरको रूपमा अब आयुर्वेद विभागले पनि लिइरहेको हुन्छ यो चिजहरू चाहिँ हाम्रो देशका उद्योग धन्दालाई प्राथमिकता दिने किसिमको र उनीहरूको सामानहरूलाई प्रमोसन गर्ने खालका चाहिँ नीतिहरू आउनुपर्छ व्यवसायको आवश्यकता के हो त के कुराले उनीहरूलाई अगाडि बढ़नबाट रोकेको छ यस्ता कुरामा सरकार चनाको हुनै पर्छ सरकारवालाको विचार नसुनी उनीहरूका लागि नीति नियम बनाएर त यसले कसको भलो होला त यसको निम्ति एउटा के आफ्नो देशको उद्योगलाई प्रोत्साहन गर्न निम्ति कतिपय चिजमा प्रोटेक्सन दिनुपर्छ कमसे कम, कम पाँचदेखि दस वर्षसम्म चाहिँ उनीहरूलाई प्रोटेक्सन दिने उनीहरूको उत्पादनहरूलाई सकेसम्म स्वदेशमा खास गरिकन सरकारले औषधिहरू किन्छ तपाईँको त्यस्तोमा तपाईँको प्रोत्साहन दियो भने त बिस्तारै हाम्रा उद्योगहरू त अझ आधुनिक उपकरणहरूमा लगानी गरेर त झन् सक्षम हुन्छ नि अब त्यो काम त अहिलेसम्म भएको छैन औषधि किनिया छ सा विदेशको सामानहरूबाट किनिन्छ होइन अब किनभने उनीहरूले उनीहरूको कस्ट अफ प्रडक्सन र अब उनीहरूको चलखेल हाम्रोभन्दा ज्यादा हुन्छ त्यो पक्कै हो हेर्नुहोस् त्यो कारणले गर्दाखेरि हामीलाई सफ्ट लोनहरूको व्यवस्था हाम्रा उत्पादनहरू किनिने व्यवस्था र हामीले युज गर्ने प्याकेजिङ म्याट्रेनदेखि लिएर मेसिनहरूमा चाहिँ लङ टर्म ब्याङ्कबाट सहुलियतका थोरै ब्याज दरमा दिने व्यवस्था भएमा त दस वर्षमा त आमूल परिवर्तन हुन्छ अब प्रतिस्पर्धा आफैमा एउटा राम्रो शब्द त हो तर के भने देशकाल परिस्थिति अनुसारले आज हामीले सुरी हर्बल इंडस्ट्रीज का संचालक सुमिर रिमालबाट यस क्षेत्रका व्यवसायीले अहिले भोगिरहेका समस्याका बारेमा केही जान्यौं यस्तै खालको उद्यम संचालनको सोचमा हुनुहुन्छ भने आजको सामग्रीले यससंग सम्बन्धित अवसर र समस्याका बारेमा यहाँले जानकारी पाउनुभयो होला भन्ने हामीले आशा लिएका छौं हुन त यहाँलाई उध्यमशीलतातर्फ प्रोत्साहित गर्ने अघि बढ़ाउको उद्देश्य हो तर काम थाल्नु अघि भएका अवसर मात्र होइन समस्याका बारेमा पनि जान्नुपर्छ यसले भविष्यमा हर तवरले उद्यमीलाई तयार गर्छ भन्ने हाम्रो विश्वास हो